कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकुटे फिल्म एक सय दुई थोप्लो चार मेगाहर्ज बा प्रत्येक साता को शुक्रबार बलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बलुका पांचतीस बजे होने गद गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई चार मेघाटसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकुट एफएम डट कम र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ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 भीम सुनारसँग कुराकानी गर्ने चमर्को गरेका छौ अब लागु उहाँसँग गरिएको कुराकानीतर्फ भिमजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद एकदमै कसरी बिताउँदै हुनुहुन्छ आजभोलि दिनचर्या आजभोलि चाहिँ अहिले यो कोरोना भाइरसको महामारीमा चाहिँ मैले यो सुरक्षित हात धुने धारा चाहिँ धेरै ठाउँमा डिमान्ड भएको हुनाले चाहिँ अहिले सुरक्षित हात धुने धाराहरू बनाउँदै बसिरहेको छु अहिले चाहिँ त्यही नै हो अहिलेको चाहिँ दिनेचारे भन्नुपर्दा कहिलेबाट सुरु गर्नुभयो हजुरले यो बनाउनको लागि म चाहिँ सानै स्कुलमा पढ्दादेखि नै सानै बाल्यकालदेखि नै म यस्तो कामहरूमा इन्ट्रेस्ट राख्थेँ होइन हजुर म चाहिँ सानैदेखि नै अब स्कुलहरूमा भाग ल्याउने शैक्षिक सामग्रीहरू प्रदर्शनीमा भाग ल्याउने होइन सानैदेखि नै इन्ट्रेस्ट भएको काम हो त्यसैले सानै बाल्यकालदेखि नै भन्नुपर्छ बाल्यकालदेखिबाट नै बनाउन सुरु गर्नुभयो विशेष गरी विद्यालयमा पढ्ने बेलामा पनि हजुरले धेरै सामानहरू बनाउनु भएको थियो के के बनाउनु भएको थियो विद्यालयमा मैले चाहिँ स्कुलमा पढ्दाखेरि ड्रइङ कम्पिटिसनमा भाग ल्याउँथे सुरु सुरुमा होइन पछि चाहिँ यो मेसिन काम चाहिँ मैले पछि गर्नु थालेको ड्रइङहरू बनाइसके पछाडि अब ठाउँ ठाउँमा जाने स्कुलमा फर्स्ट हुने होइन त्यसपछि चाहिँ अब गाउँ घरमा एउटा डोजर आएको देखेर चाहिँ मैले फर्स्टमा चाहिँ एउटा डोजर बनाएको अनि त्यसपछि चाहिँ मैले अब डोजर बनाइसकेपछि एउटा रोबोट बनाएँ होइन हेलिकप्टर बनाएँ सानो यस्तै यस्तै ते सामग्री बनाउँथेँ सानो सानोमा चाहिँ डोजर हेलिकप्टरहरू बनाउनु भयो विशेष गरी केबाट चल्ने गराउनुहुन्थ्यो हजुरले गाउँघरमा चाहिँ स्थानीय सामग्री प्रयोग गरेर अब सानो ब्याट्रीहरू मोटरहरू टेपहरूको होइन झिगेर त्यसरी बनाउँछ स्थानीय सामग्री नै प्रयोग गरेर बनाउँथेँ धेरै जस्तो सामान तपाईँले भनिहाल्नुभयो विद्यालय स्तरबाटै सामग्रीहरू बनाउन सुरु गरेँ मैले भनेर तपाईँले विद्यालयमा यो सामग्रीहरू बनाउँदै गर्दा विद्यालयका शिक्षकहरूले अनि साथीभाइहरूले कतिको सपोर्ट गर्नुहुन्थ्यो मैले गरेको काम चाहिँ एकदम बिलकुलै फरक थियो होइन मैले गरेको काम देखेर अब स्कुलमा सरहरू म्याडमहरू एकदमै खुसी हुनुहुन्थ्यो होइन मैले काम गरेको देखेर उहाँ धेरै रेस्पोन्सिबिलिटी नै दिनुहुन्थ्यो सपोर्ट गर्नुहुन्थ्यो यस्तो गर्नुपर्छ तिमीले गरेको काम राम्रो हो भन्नुहुन्थ्यो अब साथीभाइहरूले पनि अब तैँले गरेको काम राम्रो छ यस्तो गर्नुपर्छ भनेर एकदमै सपोर्ट गर्नुहुन्थ्यो स्कुलबाट साथीहरूबाट उहाँहरूले नै सहयोग गरेर अहिले यहाँसम्म आएँ भनौँ सबैले राम्रो राम्रो राम राम प्रतिक्रिया दिँदाखेरि हजुरलाई चाहिँ कस्तो अनुभव हुन्थ्यो मलाई चाहिँ सुरुमा चाहिँ सुरु फर्स्ट टाइममा चाहिँ स्कुलमा एउटा हेलिकप्टर मैले सो गर्ने बेलामा चाहिँ मैले चाहिँ त्यो हेलिकप्टर चलाएर देखाइसकेपछि एकजना हजुरबाले चाहिँ मलाई पचास रुपियाँ दिनुभयो होइन त्यसपछि चाहिँ म एकदमै खुसी भएँ अनि अरू अरू अरूले सय यस्तै यस्तै गरेर मसँग पन्ध्र जति जम्मा भएको थियो अनि त्यसपछि चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्यो यस्तो काम गरेपछि यस्तो पैसा पनि पाइने रहेछ भन्ने जस्तो फिल भयो अनि त्यसपछि चाहिँ म एकदमै खुसी भएर चाहिँ यस्तो काम साना, साना अच्छे। अच्छे। गर्न ठिकै चाहिँ भन्ने त्यस्तो हुन्थ्यो कि सानो सानो माछा हजुरले सामग्रीहरू प्रदर्शन गर्नुभयो विद्यालयमा त्यति चाहिँ हजुरलाई धेरै थोरै भए पनि पैसा मिल्यो त्यो पैसा मिलिसके पछाडि हजुरलाई उत्साह जाग्यो झन् बनाउँछु अगाडि बढ्छु भन्ने लाग्यो हजुरलाई हजुर हजुर एकदम यी सामग्रीहरू बनाउँदै गर्दा हजुरले बनाएको सामान विशेष गरी तपाईले विद्यालयमा मेला अनि वार्षिक उत्सवको समय पाएर प्रदर्शन गर्ने गर्नुहुन्थ्यो विशेष तपाईँले यो मेला अनि उत्सव नै कुद्नुको कारण चाहिँ के हो अब स्कुलमा चाहिँ एकचोटि वार्षिक उत्सव हुन्थ्यो होइन त्यतिखेर चाहिँ गाउँघरमा अब सबै दाजुभाइ दिदीबहिनीहरू होइन अब सबै गाउँको मान्छेहरू भेला हुने त्यस्तो ठाउँमा चाहिँ मैले देखाएपछि सबैले हेरुन् होइन सबैले केही सिकुन् भनेर चाहिँ त्यसतिर सो गर्थेँ मेलामा पनि अब कहिले प्रतियोगितामा भाग ल्याइन्छ होइन ल्याइन्थ्यो कहिले चाहिँ अब स्कुल स्तरीय कम्पिटिसनमा भाग लिन्थ्यो त्यस्तै ठाउँहरूमा चाहिँ मैले धेरै जस्तो सो गर्थेँ मेला महोत्सवमा चाहिँ तपाईँले कति ठाउँमा भाग लिनुभयो होला सायद मेला महोत्सवमा त मैले चाहिँ धेरै जस्तो स्कुल कम्पिटिसनमै भाग लिएँ त्यसपछि चाहिँ मेला महोत्सव भन्ने हाम्रो एउटा गलकुट महोत्सवमा चाहिँ शैक्षिक सामग्री प्रदर्शनी भन्ने एउटा त्यही नै हो होइन मैले चाहिँ मेलामा भन्दा पनि धेरै जस्तो स्कुल कम्पिटिसनमा जिल्ला स्तरीय होइन बागलुङमा पनि म दुईचोटि फर्स्ट भएको थिएँ शैक्षिक सामग्री प्रदर्शनीमा मेलामा चाहिँ खासै लिएन होइन स्कुल कम्पिटिसनमा चाहिँ धेरै जस्तो भाग ल्याउँदै तपाईँले यो बनाउँदै गर्दाखेरि कस्ता कस्ता समस्याहरू आउने गर्दछन् सामग्रीहरू कहाँबाट ल्याउने गर्नुहुन्छ अब गाउँमा चाहिँ त्यही हो अब गाउँमा भने जस्तो सामान पाइँदैन होइन अब सानै उमेर छँदाखेरि अब त्यही फर्निचरहरूबाट सानो सानो प्लाइभेटहरू काठहरू ल्याउने होइन अब बिजुलीको तारहरू स्विचहरू अब गाउँघरमा बिग्रिएका टेपहरू मोटरहरू झिक्ने पाट पुर्जाहरू त्यसरी नै बनाइन्थ्यो होइन गाउँघरमा चाहिँ अलिक गाह्रै हुन्छ हुनालाई चाहिँ तर भए पनि गाउँघरमै काम गर्दाखेरि खेलाउन जस्तो सामग्री हुन्थ्यो कि सानो सानोमा बनाउँदाखेरि आफूलाई इच्छा लागेको कुरा चाहिँ म स्कुल नगएर भए पनि घरमै बसेर बनाउँथेँ हात काट्थ्यो कहिले के हुन्थ्यो धेरै चुनौतीहरू भए पनि हजुरलाई चाहिँ गर्नुहुन्थ्यो अगाडि बढ्नुहुन्थ्यो एकदमै मैले डोको बुन्न सिकेँ होइन डोको बुन्न सिक्दै पनि मेरो हात काटेर पुरै रगत हुँदा पनि मैले त्यो काम सिक्नैपर्छ इन्ट्रेस्ट लागिसकेपछि त्यो काम गरेरै छान्ने भन्ने मेरो सोच हुन्थ्यो होइन काम भन्ने कुरा चाहिँ अब जुन पनि सिक्नुपर्छ जस्तो लाग्छ मलाई होइन त्यही भएर चाहिँ मैले सानैदेखि नै यस्तै काम गर्ने सिक्ने गर्दा गर्दै एउटा गरायो अर्को गरायो एउटा भएपछि यस्तो हुने रहेछ भन्ने कुराहरू त्यो ज्ञान बढ्दै जाने रहेछ कि अटोमेटिकली हजुर तपाईँले केही समय अगाडि पनि भनिहाल्नुभयो विद्यालय स्तरमा नै मैले रोबट बनाए अनि हेलिकप्टर बनाए भन्नुभयो विशेष गरी त्यो रोबोट अनि हेलिकप्टर हजुरले कति दिनको दिनमा निर्माण गरेर सक्नुहुन्थ्यो मैले चाहिँ घरमा चाहिँ हप्तामा एकचोटि शनिबार छुट्टी हुन्थ्यो बाइक आइतबार पनि म स्कुल जान्थेन होइन अब त्यसरी चाहिँ टाइम मिलाउँथेँ अब होमवर्क गर्नु पर्थ्यो होइन हप्तामा एकचोटि स्कुल नगरेर भए पनि मैले बिहान बेलुका होइन रातिसम्म बसेर भए पनि त्यो काम गरेर त्यसरी भ्याउँथे धेरै समय लागे पनि हजुरले गर्नुहुन्थ्यो धेरै समय लागे पनि गरिन्थ्यो होइन अब गाउँघरमा त्यही हो अब अब सानो सानो कामहरूले चाहिँ टाइम लाग्थ्यो अब त्यति सामान पनि पाइने थिएन अब केही सामान किन्न पऱ्यो नि हट्टी आउनु टाइम लागे पनि त्यो मैले गर्न थालेको काम चाहिँ मैले यसलाई सकेरै छान्ने भन्ने मेरो सोच हुन्थ्यो विशेष गरी हामीले यो वर्तमान अवस्थामा यो पढ्दै आएको शिक्षा थियोको रूपमा मात्र लिइन्छ प्र्याक्टिकलै रूपमा खास नलिएको अवस्था पनि छ तपाईँले जुन सामानहरू बनाउनु भएको छ अनि बनाउँदै आउनुभएको छ ती सामानहरू बनाउँदै गर्दा हजुरले पढेको शिक्षा कतिको उपयोगी भन्ने हो हामीले पढेको शिक्षा चाहिँ खासै प्राविधिक पनि छैन होइन व्यावहारिक पनि छैन एउटा थ्योरीमा मात्रै सीमित छ हजुर प्र्याक्टिकल र थ्योरीमा चाहिँ धेरै कुरामा फरक पर्छ होइन प्र्याक्टिकल गरेको मान्छेले अनुभव गरिसके यस्तो गरेपछि यस्तो हुन्छ भनेर थाहा पाउँछ थ्योरी भनेको तपाईँले त्यो पढाइमा मात्रै सीमित हुन्छ अब हाम्रो नेपालको पढाइ हेर्दा चाहिँ जहाँसम्म मैले जुन काम सिकेँ होइन एउटा नलेज त छ होइन अब भए पनि त्यसले त्यो पढाइले चाहिँ हामीलाई चाहिँ एउटा व्यावहारिक एउटा ज्ञान सिप जुन कुरा सिक्न पर्ने हो त्यो चाहिँ खासै व्यवहारिक त छैन एउटा चाहिँ हामीले चाहिँ पढाइअनुसार चाहिँ सबै कुराहरू थाहा पाइन्छ होइन अब यताउति जान अब मलाई चाहिँ हाम्रो नेपालको शिक्षा चाहिँ खासै त्यस्तो व्यवहारिक त लाग्दैन अलि विदेशहरूमा अब सानैदेखि नै अरू अरू काममा लगाएको हुन्छ हाम्रो चाहिँ एउटा पढाइमा मात्रै सीमित छ कि एउटा चाहिँ त्यो व्यवहारिक चाहिँ छैन जस्तो लाग्छ मलाई हजुर व्यावहारिक शिक्षा नहुँदाखेरि तपाईँले सामान बनाउँदै आउनुभएको छ थ्योरिकली रूपमा त्यो चाहिँ प्रयोगमा आउँदैन आउँदैन अब त्यही हो अब तपाईँको अब साइन्सहरू अब ठुलो कलेजहरूमा जाँदा त अब त्यही अनुसारको शिक्षा हुन्छ होइन हामीले चाहिँ टुवेल्भसम्म पढ्ने बेलासम्म चाहिँ मलाई चाहिँ मैले पनि पढेँ टुवेल्भसम्म एजुकेसन नै लिएको होइन त्यति बेलासम्म चाहिँ खासै व्यवहारिक शिक्षा त छैन एउटा चाहिँ अब यस्तो गरेको अब हामीले त धेरै जस्तो राजाहरूको बारेमा पढिन्छ अब यता सामाजिक कुराहरू हुन्छन् एउटा नलेज त छ होइन एउटा राम्रो नलेज त दिन्छ हाम्रो शिक्षाले पनि तर व्यावहारिक जुन कुरा अहिलेको यो विश्वमा अब अहिले जति पनि प्राविधिकमा अगाडि विश्व होइन त्यस्तोमा चाहिँ अब अरूको देशमा भन्दा हाम्रो नेपाल प्रविधिमा धेरै पछाडि छ शा। त्यही भएर चाहिँ जुन कुराहरू सिक्न पर्ने हो जुन कुरा नलेज चाहिने होइन अब विद्यार्थीहरूलाई अलिक व्यवहारिक बनाउने एउटा सिप सिक्ने हो आत्मनिर्भर बन्ने हो त्यो किसिमको चाहिँ शिक्षा छैन जस्तो लाग्छ मलाई तपाईँले यो निर्माण गर्दै आएका सामग्रीहरू हजुरले कहीँ कतै सिप विकास तालिमहरू सिक्नु भएको थियो कि अथवा तपाईँले कसरी निर्माण गर्नुभयो मेरो चाहिँ पहिल्यैदेखि नै यही काममा इन्ट्रेस्ट भएको होइन यही विज्ञान प्रविधि अब यस्तै खोज अनुसन्धानमै काम मेरो चाहिँ सानैदेखिकै इन्ट्रेस्ट यही थियो अब यो काम गर्दाखेरि चाहिँ तालिम भन्ने कुरा चाहिँ अब गाउँघरमा सिक्ने त अब त्यस्तो अवसर पनि थिएन मेरो कामअनुसार तालिम सिक्ने कि काठमाडौँ पोखरा अब बुटलतिर जानु पर्यो होइन मैले चाहिँ टुवेल्भ क्लाससम्म पढ्ने बेलासम्म त कोही सिप सिकेन पछि चाहिँ म काठमाडौँ गएर कृषि इन्जिनियरिङ महाशाखा भन्ने त्यहाँ छ त्यहाँ चाहिँ कृषिमा परेको हुने मेसिनहरू धेरै बनाउने त्यस्तो केन्द्र छ होइन त्यहाँ चाहिँ एउटा पत्रकार दाई हुनुहुन्थ्यो गोपाल भण्डारी सर अनि उहाँले चाहिँ मलाई लिएर कृषि इन्जिनियरिङ महाशाखामा एउटा काम गर्ने अवसर पाएपछि मैले चाहिँ यो मेकानिकल काम चाहिँ लगभग तिन वर्षसम्म गरेँ त्यसपछि चाहिँ मैले उहाँबाट नै धेरै कुराहरू सिकेँ गाउँमा बस्दा चाहिँ एउटा गाउँले नलेज थियो अनि त्यसमा चाहिँ खासै व्यवहारिक थिएन एउटा होल्डिङ राम्रोसँग आउने थिएन एउटा ज्ञान मात्रै तर जुन कुरा सिक्नु पर्ने हो त्यो चाहिँ मैले उहीँ काठमाडौँ गएर कृषि इन्जिनियरिङ महाशाखा भन्ने एउटा केन्द्रमा गएर नै काम सिकेको कति महिना सिक्नुभयो हजुरले कृषि इन्जिनियरिङ महाशाखामा मैले चाहिँ लगभग तिन वर्ष जति उहाँ काम गरे के के सिक्नु भयो उहाँ बस्दै गर्दा काम गर्दै गर्दा उहाँ जाँदाखेरि उहाँ चाहिँ जा एउटा लेथ मेसिन भन्ने हुन्छ होइन लेथ मेसिनमा जाँदाखेरि विशेष जा गरेर यस्तो कामहरूमा होल्डिङ हुन्छ कटिङ हुन्छ ड्रिल गर्न सिक्नुपर्ने हुन्छ लेथ मेसिन चलाउन सिक्नुपर्ने हुन्छ त्यसमा चाहिँ त्यति कुरा सिक्यो भने जस्तो नाप्न जानुपऱ्यो नाइन्टी डिग्री होइन अब सबै कुराहरू मेसिनरी सामानहरूमा त सबै कुरा हेर्नुपर्छ एउटा मिस्टेक भए पनि काम गर्दैन मेसिनेरी सामानमा त्यस्तो हुन्छ जुन कुरा सिक्न पर्ने हो मैले उहाँ चाहिँ त्यसरी चाहिँ सिकेँ बल्ल चाहिँ म चाहिँ बल्ल यहाँ आएर चाहिँ बल्ल म एउटा सक्षम भएँ भन्ने चाहिँ त्यस्तो फिल भएको नत्र भने गाउँमा बस्दा चाहिँ एउटा गाउँले नलेज मात्रै थियो मसँग यस्तो गरेँ यस्तो हुन्छ होला भन्ने मात्रै थियो तर जुन कुरा सिक्नुपर्ने थियो त्यो चाहिँ मैले उहीँ काठमाडौँ कृषि इन्जिनियरिङ महाशाखामै गएर एउटा केन्द्रमा काम गर्नु अवसर पाएर त्यसरी सिकेको तपाईँले सिक्दै गर्दाखेरि कतिको सजिलो हुन्छ अथवा कतिको जटिल हुने गर्दछ जहाँसम्म लाग्छ यो काम गर्दाखेरि त गाह्रै नै हुन्छ किनभने मेसिनरी सामान होइन अब अरू कामहरू भन्दा यो गरनी, गरनी, अब यो होल्डिङ गर्ने कटिङ गर्ने अब बिजुली सम्बन्धी काम हो होइन अब बाई मिस्टेकै भइहाल्यो भने पनि जे पनि हुनसक्छ भन्ने हुन्छ यसमा चाहिँ अब गाह्रो पनि हुन्छ सजिलो पनि हुन्छ जब काम सिकेपछि त सजिलो हुन्छ यस्तो गरेर यस्तो हुन्छ भन्ने हुन्छ सुरुमा चाहिँ गाह्रो हुन्छ डर लाग्छ कतै काट्ने हो कि कतै केही हुने हो कि भन्ने हुन्छ तर पछि चाहिँ बानी परिसक्यो त्यस्तो गाह्रो हुँदैन हजुर जुन सामानहरू तपाईँले बनाउनु भएको छ यो बनाउँछु भन्ने कन्सेप्ट तपाईँले कहाँबाट ल्याउनुहुन्छ एउटा साधारण मान्छेले त बनाउन सक्दैन हजुर कसरी बनाउनुहुन्छ कन्सेप्ट कसरी हजुरले मैले चाहिँ बाटोमा हिँड्दा पनि होइन अब यताउति हिँड्दा पनि कुनै पनि मेसिनहरूले काम गरेछ भने चाहिँ यसले कस्तिर काम गरिरहेछ भनेर चाहिँ मैले त्यसरी हेरिरहेको हुन्छु होइन अब नेपालमा चाहिँ हेर्दाखेरि चाहिँ नेपालको अवस्था हेर्दा चाहिँ अब केही मेसिनले चाहिँ कस्तो काम गर्दाखेरि चाहिँ राम्रो हुन्छ अझै व्यावहारिक हुन्छ काम गर्न कसरी सजिलो हुन्छ भन्ने कुराहरू मैले धेरै सोचिरहेको हुन्छु कोही देखेँ भने कतै अब युट्युब नेटहरूमा देखेँ भने पनि अब त्यसलाई चाहिँ राम्रोसँग धेरै थिङ्किङ गर्नुपर्छ एकदमै सोचेर यस्तो गरेपछि यस्तो हुन्छ भनेपछि गर्दा गर्दै पनि कतिपय कुराहरू त्यो मिसिन बनाउँदा बनाउँदै नि सिकिन्छ कतिपय कुराहरू सोचे जस्तो पनि नहुनसक्छ होइन धेरै कुराहरू सोचेर अब त्यसतिर चाहिँ गराउनुपर्छ तपाईँले त्यो विद्यालय स्तरमा जुन किसिमको रोबट गराउनु हेलिकप्टर बनाउनु सुरुमा तपाईँले चाहिँ एकैपटकमा सफलता पाउनुभयो कि अथवा धेरै प्रयास गर्नुभयो कसरी गराउनु मैले चाहिँ हेलिकप्टर चाहिँ नर्मल एउटा टावर हुन्थ्यो त्यसको टावरको वरिपरि घुम्ने मात्रै गराएको थिएँ होइन अनि अर्को रोबट चाहिँ अब त्यो हाइड्रोलिक सिस्टम पानीबाट चल्ने बनाएको थिएँ त्यसमा चाहिँ ब्याट्रीहरू पनि युज हुन्छ मोटरहरू पनि युज हुन्छ जस्ट अब हेलिकप्टर चाहिँ माथिको फ्यान पछाडिको फ्यान घुम्ने थियो अनि त्यो टावरको वरिपरि चाहिँ त्यसरी घुम्थ्यो अब अर्को रोबर चाहिँ अब हाइड्रोलिक सिस्टम हुन्थ्यो पानीले हातमाथि लैजाने मन दायाँ बायाँ घुमाउने खुट्टाहरू चाल्ने अनि लाइटहरू बोल्ने एकदम आश्चर्य थियो कि त्यो देख्दा पनि एकदम आश्चर्य छ तपाईँले वर्तमान समयमा आइपुग्दासम्म के के सामग्री बनाउनु भयो मैले चाहिँ सानो सानोमा चाहिँ त्यस्तै अब सानो सानो रोबर रोजरहरू बनाउने होइन खेलाउनु जस्तै भयो त्यो चाहिँ अहिले चाहिँ नेपालको अवस्था हेर्दाखेरि चाहिँ कृषिमा परेको हुने मेसिनहरू जस्तै धान झाट्ने मेसिन मकै छोडाउने मेसिन गहुँ ठटाउने मेसिन होइन अनि कोदो ठटाउने मेसिनहरू अमिलो पेल्ने मेसिनहरू अब मैले डिजाइन गरेका मिसिनहरू त धेरै छ जस्तो भकर फाल्ने एउटा कोदालो होइन अब सुधारिएको चुलोहरू अनि बाख्राहरूलाई अब दाना पानी दिने कसरी दिने होइन त्यस्तो किसिमको भाँडाहरू त्यस्तै चाहिँ मैले डिजाइन गरेको छु बनाएको पनि छु प्र्याक्टिकल रूपमा राम्रो काम पनि गरिरहेको छ विशेष गरेर चाहिँ मैले त्यो हात धुने मिसिन अहिले चाहिँ यो बनाइरहेको छु सुरक्षित हात धुने धारा चाहिँ हजुरले कलकोट नगरपालिकालाई पनि सहयोग दिनुभयो कलकोट नगरपालिकामा नि हात धुने धारा पनि सहयोगमा पनि गरेको हो अनि लागेको खर्च चाहिँ दिनुभयो भन्ने कुरा हो त्यसमा चाहिँ मैले चाहिँ आफ्नो उहाँहरूले नगरपालिकाबाट नि सहयोग मिलेको कारणले गर्दाखेरि हामीले चाहिँ फिफ्टी डिस्काउन्टमा चाहिँ नगरपालिकालाई हस्तान्तरण गरेको तपाईँले भनिहाल्नुभयो राष्ट्रिय आविष्कार केन्द्रमा पनि काम गर्दै आइरहेको छु भनेर राष्ट्रिय आविष्कार केन्द्र जस्तो एउटा ठुलो ठाउँमा पुग्न जो कोही व्यक्तिलाई अलिक गाह्रै नै पढ्ने गर्दछ तपाईँ चाहिँ त्यहाँसम्म कसरी पुग्नुभयो म चाहिँ उहीँ काठमाडौँ उहीँ किड्स इन्जिनियरिङ महाशाखाको त्यो शाखामा काम गर्दाखेरि उहाँ चाहिँ काम गर्दै गर्दाखेरि एउटा सिरियलमा हेल्ने अवसर आएको थियो होइन त्यसमा चाहिँ हाम्रो एउटा कान्डवासकै साथी रिजन कडेल हुनुहुन्थ्यो होइन उहाँले चाहिँ यस्तो कार्यक्रम छ यस्तो सिरियलमा चाहिँ तिमीले दुइटा मिसिनहरू देखाउनु पर्छ अनि चा, त्यसमा चाहिँ महावीर पुन पनि आउँदै हुनुहुन्छ ऋषि धमालाई पनि आउँदै हुनुहुन्छ तिमी आयो भने चाहिँ एकदम राम्रो हुन्छ भनेर त्यसरी बोलाएको थिए होइन त्यस्तो सिरियलमा जाँदाखेरि समीक उहाँसँग भेट अवसर पाएँ मेरो जाने सोच त पहिल्यैदेखि नै थियो तर यता काम नसकेको कारणले गर्दाखेरि काम सकेर जाने भन्ने सोचमा थियो तर चाहिँ रिजनले चाहिँ यस्तो सिरियलमा खेल्ने अवसर आएको छ तिमी आउनै पर्छ भन्ने कुरा थियो अनि त्यसपछि चाहिँ महावीर डाइरेक्टली भेट भएर उहाँले कार्ड दिनुभयो अनि तिमीले यस्तो काम गरे रहेछौ यस्तो काम गर्ने मान्छे चाहिँ त्यहाँ बस्नुहुन्न अब राष्ट्रिय आविष्कार केन्द्रमा आउनुपर्छ भनेर डाइरेक्टली त्यसरी बोलाउनु भएर अनि त्यसरी काम गर्ने अवसर पाएको कति वर्ष जति भयो अहिले हजुर राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दै आएको म चाहिँ राष्ट्रिय आविष्कार केन्द्रमा धेरै भएको छैन अब त्यही चैतमा लकडाउन भयो नि त्यतिखेरै नै हो म राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्ने अवसर पाएको छ सात महिना जति भयो उहाँ चाहिँ काम गर्न लागेको म असारसम्म चाहिँ मैले उहाँ काम गरेँ अनि त्यसपछि चाहिँ यता नगरपालिकामा काम भएको हुनाले फेरि म यतै आएर अहिले यो कोरोना भाइरसको चाहिँ हात धुने धाराहरू बनाउँदै गरेको छु त्यसपछि चाहिँ म उहीँ राष्ट्रिय आवश्यक केन्द्रमै जाने कोरोना भाइरसलाई मध्यनजर गरेर हजुरले जलकुट नगरपालिकालाई यो सुरक्षित हात धुने धारा हस्तान्तरण गर्नुभयो कसरी निर्माण गर्नुभयो हजुरले यो हात धुने मेसिन चाहिँ राष्ट्रिय स्वस्थ केन्द्रमै मैले डिजाइन गरेको हो सुरुमा होइन हजुर उहीँ डिजाइन गरेर उहाँ पनि मैले धेरै बनाएँ यस्तो सेनिटाइजर गर्ने मेसिन होइन त्यसपछि यो हात धुने मेसिनहरू अब राष्ट्रिय आवश्यक केन्द्रमा त हामीले अब जस्तै कोरोना स को खाना दिने रोबट बनाइयो पिपी ड्रेसहरू बनाइयो होइन एरोसल बक्सहरू अब मास डिसइन्फेक्सन भन्छ एकचोटि युज गरेको मास फेरि त्यसलाई डिसइन्फेक्सन गरेर युज गर्ने होइन अहिले चाहिँ राष्ट्रिय आवश्यक केन्द्रमा कोरोना भाइरसको चाहिँ धेरै काम भएको छ होइन अनि त्यसरी नै काम गरेको र पछि चाहिँ यो हात धुने मेसिन चाहिँ मैले डिजाइन गरेको हुनाले र वहीँ बनाएको हुनाले चाहिँ यहाँ पनि आएर नगरपालिकामा कुरा राख्दाखेरि होइन अब हाम्रो अब वडा दक्ष रामप्रसाद अङ्कलहरू अब गलकुट नगरपालिकामै कार्यरत अब राजन कडेल हुनुहुन्छ होइन उहाँहरू सबै मिलेर चाहिँ हामीले पनि बनाऊँ एउटा नगरपालिकालाई हात धुने मेसिन हेरौँ हामीले पनि होइन भनेर चाहिँ त्यसरी चाहिँ उहाँहरूको सपोर्टले गर्दाखेरि मैले एउटा बनाएँ त्यसपछि चाहिँ यो हात धुने मेसिनहरू ताराखल्ला हो गाउँपालिका होइन हेल्पर्सहरूमा राख्नुभएको छ सा। लगभग सात आठवटै मेसिन गयो यो हात मेसिन धेरै ठाउँमा चाहिँ राखिसक्नु भएको छ धेरै ठाउँमा राखिसक्नु भएको छ र अन्त पनि राख्ने भन्ने कुरा हुँदैछ हजुर तपाईँले यो हात मेसिनको अगाडि नै एउटा सुरक्षित भन्ने शब्द छ यो सुरक्षित चाहिँ कसरी छ थोरै बुझाइदिनु यो चाहिँ हात धुने मेसिन चाहिँ एकदमै सुरक्षित भन्नुपर्छ किनभने यसलाई चाहिँ हातले युज गर्नु पर्दैन डाइरेक्टली तल खुट्टामा चाहिँ एउटा तल थिच्ने एउटा बटन राखेको हुन्छ होइन त्यो बटन थिचेपछि चाहिँ पानी चाहिँ अटोमेटिक आफै खोलिन्छ स्प्रिङले गर्दा फेरि त्यो खुट्टाले थिच्न छाडेपछि त्यो चाहिँ आफै पानी बन्द हुन्छ हामीले चाहिँ जस्तो हातले चाहिँ त्यो धाराको टुटीलाई चाहिँ बन्द गर्न खोल्न पर्दैन अनि त्यसमा साइडमा फेरि डिटोल पनि हुन्छ अनि हामीले पनि साबन युज पनि गर्नु पर्दैन तल बटन राखिदिएको हुन्छ त्यो थिचेपछि डिटोल आउँछ होइन अनि उता साइडमा फेरि त्यो बटन थिचेपछि पानी आउँछ अनि पानी पनि एकदम सेफ हुन्छ धेरै खेल्न जाँदैन जा पानी अनि अर्को कुरा यो फेरि मिसिन एकदम आश्चर्य पनि छ अनि धुन पनि एकदमै सजिलो हुन्छ अनि हातले चाहिँ हामीले बन्द गर्न खोल्न नपरेको हुनाले चाहिँ एकदमै सुरक्षित छ हातको प्रयोग गर्नु नै पर्दैन पर्दैन विशेष गरेर समय सान्दर्भिक हात धुने धारा बनाउनु भयो हजुरले यो सुरक्षित हात धुनेद्वारा हजुरले नगरपालिकामा हस्तान्तरण गरिसके पछाडि नगरपालिकाबाट कस्तो प्रतिक्रिया पाउनुभयो हात धुनेद्वारा राखिसके पछाडि अब उहाँहरूले एउटा सानो सम्मान पनि गर्नुभएको थियो हजुर अब मेयर सर हुनुहुन्थ्यो होइन रेणुका कौजा पनि हुनुहुन्थ्यो अनि हाम्रो राजन सर प्रशासकीय अधिकृत उहाँ पनि हुनुहुन्थ्यो होइन तुल्बिका सर पनि हुनुहुन्थ्यो सबैहरूले एउटा सानो सम्मान जस्तो गरेर उहाँहरूले चाहिँ राम्रो छ तिमीले गरेको काम राम्रो छ होइन राष्ट्रिय आवश्यक केन्द्रमा काम अवसर पाएको छौ राम्रो छ भनेर एउटा बधाई पनि दिनुभएको थियो सबैले राम्रो सुझाव सर सल्लाह दिनुभयो हजुरलाई खुसी लाग्यो हजुर एकदमै खुसी लाग्यो समाजमा हरेक पेसा अनुसार मानिसलाई गर्ने व्यवहार पनि फरक फरक किसिमको हुने गर्दछ त्यो तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो हजुर तपाईँले यो कार्य गरेर अगाडि बढ्दै गर्दा समाजले कसरी हेर्ने गर्दछ मैले चाहिँ जुन काम गर्दैछु होइन त्यो काम चाहिँ समाजमा अलि छुट्टै किसिमको पनि छ अनि जुन काम मैले गरेको छु त्यो कामलाई अब नेगेटिभ पोजिटिभ होइन अब मान्छेहरूले त अब धेरै जस्तो त राम्रै हेरेको हुन्छ होइन अहिलेसम्म चाहिँ मेरो कामलाई चाहिँ सबैले रेस्पेक्ट गर्नुहुन्छ तिम्रो काम धेरै राम्रो छ होइन भन्नुहुन्छ जहाँसम्म लाग्छ ला मलाई चाहिँ मैले गरेको काम एकदमै सबैले भन्दाखेरि रे चाहिँ रेस्पेक्ट पनि गर्नुहुन्छ मैले गरेको काम एकदम छुट्टै पनि छ समाजमा चाहिँ अब त्यही हो अब अलि छुट्टै किसिमको काम गरिसके पछाडि अब हेर्ने व्यवहारहरू होइन गर्ने व्यवहारहरू जहाँसम्म राख्छ सबैले रेस्पेक्ट गर्नुहुन्छ खुसी लाग्छ होइन तिमीले गरेको राम्रो छ भन्नुहुन्छ हजुर खासै त्यस्तो नेगेटिभ रूपमा त हेर्दैन मैले गरेको कामले होइन हजुर जहाँसम्म चाहिँ सबैले पोजिटिभ कुराहरू गर्नुहुन्छ सबैले राम्रो प्रतिक्रिया दिने गर्नुहुन्छ हजुरले गरेको कामको लागि हजुर एकदमै कतिपय व्यक्तिहरूको पारिवारिक सहयोग नमिलेको कारणले गर्दा पनि आफूलाई रुचि भएको काम गर्न नपाएको अवस्था पनि छ यो कार्यमा अगाडि बढ्दै गर्दा तपाईँलाई चाहिँ पारिवारिक सपोर्ट कतिको मिल्यो मेरो परिवारको कुरा गर्दै चाहिँ होइन परिवारमा चाहिँ कुनै पनि मान्छे अगाडि बढ्नको लागि चाहिँ फुल्ली फुल्ली हेल्प भनेको घरको बुवा आमाले गर्नुपर्ने हुन्छ होइन कुनै पनि काम गर्दाखेरि आफ्नो घर परिवारमा कुरा मिलेन होइन भने जस्तो भएन भने चाहिँ अब त्यो गर्न लागेको काम पनि बिग्रिन्छ होइन त्यसैले चाहिँ कुनै पनि मान्छेहरूले चाहिँ केही गर्न खोजेको छ भने परिवारमा चाहिँ फुल्ली हेल्प गर्नुपर्छ मलाई चाहिँ के भयो भने मलाई चाहिँ घरमा बस्दाखेरि मैले गरेको कामलाई चाहिँ खासै त्यस्तो यस्तो नगर्दा भन्नुहुन्न होइन मेरो खुसी नै अब उहाँहरूको खुसी हो होइन मैले यस्तो गर्छु है भनेको काम त उहाँले यस्तो नगर्दा भन्नुहुन्न अब मैले जे काम गर्छ पनि उहाँहरूले एकदम सपोर्ट गर्नुहुन्छ अब केही पनि त्यस्तो अब यस्तो नगर यस्तो नगर भन्नुहुन्न होइन कसैले त अब कुनै कुनै ठाउँहरूमा त बाहिर हिँड्दा त अब यस्तो काम त गर्नुहुन्न बरू विदेशतिर जाने यहाँ नबस्ने काम नगर्ने भन्छन् होइन हजुर तर त्यस्तो मान्छे कमै भए पनि धेरै जस्तो मान्छेहरूले चाहिँ राम्रो भन्छ घर परिवारमा पनि जहाँसम्म मैले गरेको काम चाहिँ एकदम अहिलेसम्म चाहिँ राम्रै रूपमा हेर्नु भएको छ सपोर्ट पनि एकदमै मिलेको छ अहिलेसम्म चाहिँ राम्रै छ सबैभन्दा ठुलो सपोर्ट चाहिँ पारिवारिक सपोर्ट नै हुने गर्दछ हजुरको लागि एकदमै कुनै पनि मान्छेहरूले चाहिँ केही भविष्यमा गर्न छ अगाडि बढ्न छ भने चाहिँ घरमा कुरा मिलेन अब बाबा मम्मीले सपोर्ट गर्नु भएन भने चाहिँ त्यो गर्न लागेको काम पनि बिग्रिन्छ त्यसैले चाहिँ प्रमुख भूमिका भनेको घर परिवार अनि त्यसपछि बल्ल दाजुभाइ समाजको हुन्छ जस्तो लाग्छ मलाई तपाईँ अगाडि नै भनिहाल्नुभयो कृषिमा प्रयोग हुने सामानहरू धान झाँट्ने मेसिन सामानहरू बनाए भन्नुभयो कोद हटाउने बनाए भन्नुभयो हजुरले ती सामग्रीहरू चाहिँ प्रयोगमा कतिको आएका छन् मैले चाहिँ अहिले हुँ काठमाडौँ डिजाइन मिसिन धान झाट्ने मेसिन चाहिँ हामीले चलाएर पनि हेरेको एकदम राम्रो काम गर्छ फोल्डिङ सिस्टम होइन बारीमा लान्छ भने ल्याउन सजिलो हुन्छ अनि मकै छोडाउने मेसिन पनि हामीले प्र्याक्टिकल गरेर पनि हेऱ्यौँ होइन मकै पनि राम्रो छोडाउँछ अनि अर्को गो गहुँ कोदो ठटाउने मिसिन चाहिँ एउटै मिसिनले चाहिँ तपाईँको अहिले चाहिँ मैले डिजाइन गरेको गहुँ पनि ठटाउँछ कोदो पनि ठटाउँछ अनि मकै पनि छोडाउँछ एउटै मिसिनले होइन अनि धान झाट्ने चाहिँ छुट्टै किसिमको गराएको छु मैले अहिले चाहिँ प्र्याक्टिकल रूपमा चाहिँ त्यो चलाएर हेरिसक्यो राम्रो काम गर्छ होइन पछि चाहिँ बलकोटमै लिएर चाहिँ अब त्यसमा केही कमी कमजोरीहरू सुधार गर्ने कुराहरू पनि धेरै हुन्छ होइन मेसिनरी कामहरूमा फाइनल्ली हन्ड्रेड त्यो नहुन सक्छ होइन जहिले पनि एउटा मेसिन बनाउनको लागि चाहिँ त्यसलाई प्र्याक्टिकल गरेर हेरेर रह, कमी कमजोरी के छ त्यसलाई फेरि सुधारेर त्यसरी चाहिँ गर्नुपर्ने हुन्छ जहाँसम्म मैले एक... गराएको मेसिन चाहिँ राम्रै काम गर्छ एकैपटकमा सफलता त मिल्न गाह्रो नै हुने गर्दछ हजुर मेसिनरी काममा चाहिँ त्यही हो अब फाइनल्ली चाहिँ कुनै पनि मेसिन हुँदैन होइन त्यही भएर केही कमी कमजोरी हुन्छ त्यसलाई चाहिँ सुधार गर्दै जाँदा चाहिँ बल्ल राम्रो टमै बसेर अझै के के बनाउने सोच बनाउनु भएको छ हजुरले मेरो त उद्देश्य नै पहिलेदेखि नै गलकोटमा चाहिँ मैले कृषि मेसिनहरूमा डिजाइन गर्ने यहीँ मेसिनहरू बनाउने भन्ने सोच होइन मैले यो कुरा हाम्रो नगरपालिकामा पनि राखेको थिएँ होइन कलकोटमै बसेर कृषिमा पर्यो भन्ने मेसिनहरू बनाउने मेरो सोच त पहिलेदेखि नै यही हो अब गलकुट नगरपालिकामा मैले मैले धेरै कुरा राखेँ उहाँहरूलाई पनि धेरै भनेको छु यही अब वातावरण मिलाउनु पर्यो यहीँ बस्नु पर्यो अब तपाईँहरूले मलाई सहयोग गर्नु हेल्प गर्नु पर्यो भनेर मैले धेरै फोर्स त गरेको छु उहाँहरूलाई होइन अब उहाँहरूले अब गर्नु होला होइन अब पछि गएर मेरो कामदेखि होइन मैले चाहिँ जुन काम गरेको छु त्यो चाहिँ एकदमै व्यवहारिक छ होइन सजिलो पनि छ अब यस्तो काम गर्ने मान्छेहरूलाई चाहिँ सबैले सहयोग त गर्नैपर्छ हेल्प पनि गर्नुपर्छ कल्कटमै पछि चाहिँ अब काठमाडौँबाट फर्केर यहीँ आएर होइन यस्तै कृषिहरूमा परेको हुने अब अरू अब हार्डवेयरको सामानहरू फर्निचर सामानहरू अब हुन्छ तिनीहरूलाई चाहिँ अब कामलाई चाहिँ कसरी छिटो गर्ने भने चाहिँ सोच अब पछि चाहिँ यहीँ कलकोटमै आएर एउटा कृषिमा परेको हुने एउटा काठमाडौँ खोल्ने चाहिँ मेरो सोच छ पछिल्लो समय धेरै युवाहरू नेपालमा बसेर केही गर्न सकिएन भन्दै विदेश जाने क्रम पनि बढिरहेको छ तपाईँले नेपालमै बसेर आफ्नो जीवन अगाडि बढाउने सोचमा हुनुहुन्छ अथवा विदेशतिर जाने भन्ने सोच बनाउनु भएको छ नेपालमा आफ्नो जीवनको भविष्य कतिको देख्नुभएको छ हजुरले मलाई के लाग्छ भने हाम्रो नेपालमा चाहिँ यो विदेश जानेको त अब अहिले त धेरै नै छ अहिले कोरोना भाइरसले को गर्दा मात्रै कम भएको होइन हजुर नत्र भने अब टुवेल्भ पास गरिसके पछाडि हाम्रो नेपालमा चाहिँ जसको पनि सोच के छ भने अब विदेश जाने यहाँ बसेर काम छैन भन्ने हुन्छ तर मलाई त एकदमै गलत लाग्छ होइन म चाहिँ अब विदेश जाने मेरो पहिल्यैदेखिको नि सोच छैन र अझै पनि म विदेश गएर चाहिँ काम गर्छु भनेर मेरो त्यस्तो सोचै आउँदैन कि मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ नेपालमै सम्भावना त धेरै छ एउटा राम्रो सिप सिक्ने होइन गिरिलमा अब फर्निचरहरूमा धेरै कारखानाहरू हाम्रो गलकोटमा पनि धेरै खोलिसकेका छन् सानो एउटा मान्छे एउटा सिप सिकिसके त्यो मान्छे कहिले पनि गरिब हुँदैन अहिले त के छ भने अब त्यही हो अब बाह्र पास गरिसके पछाडि विदेश जाने अनि विदेश गएपछि अब त्यस्तै यो भने जस्तो काम पाइँदैन उहाँ आफूले सिप नसकेपछि दुःख पाइन्छ होइन अब अरूको देशमा गइसके पछाडि अब दुःख भए पनि काम त गर्नुपर्ने हुन्छ बाध्यताले आफ्नो घरको अवस्था हेरेर पनि तर मलाई कस्तो लाग्छ भने चाहिँ विदेशमा नगएर अब हाम्रो जति पनि युवाहरू हुन्छन् होइन तिनीहरूले चाहिँ एउटा राम्रो अब जे सिके पनि ड्राइभिङ सिके पनि हुन्छ होइन एउटा फर्निचरमा राम्रो काम सिके पनि हुन्छ तिन चार वर्ष टिकेर एकै ठाउँमा काम गऱ्यो भने अब त्यस्तै तपाईँको क्रिलमा काम सिके पनि हुन्छ होइन अब अहिले तपाईँको वायरिङ प्लम्बरहरू छ धेरै कामहरू छन् त यहीँ सिक्न पाइन्छ सुरुमा चाहिँ एउटा सिप सिकेर चाहिँ आफू सक्षम भयो भने जहाँ पनि काम पाइन्छ कोही गरेर मर्नु पर्दैन त्यही भएर चाहिँ जा विदेश जा जाने कुरा चाहिँ जा त्यो केही छिनलाई मात्रै हुन्छ होइन चाहिँ तर पछिसम्म त हामी यहीँ नेपालमा बसेर केही गर्ने भने एउटा सिप सिकेर यहीँ नेपालमै केही गर्न सकिन्छ तर अहिले चाहिँ सबैको सोच के भयो भने अब नेपालमा चाहिँ केही छैन भन्ने हुन्छ होइन मलाई चाहिँ त्यस्तो लाग्दैन नेपालमा जे गर्न पनि सकिन्छ आफू चाहिँ डेर एउ सिप सिकेर म यही काम गर्छु यही कामै गरेर छाड्छु भन्यो भने चाहिँ नेपालमै केही गर्न सकिन्छ जस्तो लाग्छ मलाई हजुर सुरुमा चाहिँ आफ्नो हातमा सिप हुनु पऱ्यो एकदमै आफ्नो हातमा सिप भएको मा मान्छे कहिले पनि गरिब हुँदैन होइन जुन ठाउँमा गए पनि उसले काम पाउँछ यहाँसम्म आइपुग्दाखेरि तपाईँले क को साथ अनि सपोर्ट पाउनुभयो सम्झाउनु पर्दा चाहिँ तपाईँले कसरी सम्झाउनुहुन्छ यहाँसम्म आउँदा चाहिँ धेरै व्यक्तिहरूले सहयोग गर्नुभयो होइन मलाई चाहिँ सबैको सहयोगले गर्दा नै म यहाँसम्म आएको होइन अब एकजना अब काठमाडौँ पत्रकार दाई हुनुहुन्छ गोपाल भण्डारी सर हुनुहुन्छ होइन उहाँले नै राष्ट्रिय आवेश केन्द्रसम्म पुर्याउन चाहिँ उहाँले ठुलो भूमिका खेल्नुभएको थियो होइन त्यसपछि चाहिँ अब हाम्रो गलकुटमा भन्नुपर्दा हाम्रो सरहरू हुनुहुन्छ होइन अब त्यस्तै ते ढालिन्द्र सर हुनुहुन्छ राजन सर हुनुहुन्छ हाम्रो राम प्रसाद अङ्कल वडाध्यक्ष हुनुहुन्छ अब त्यस्तै ते गरेर अब महावीर पुनले त उहाँले झन् ठुलो प्लेटफर्म दिनुभयो काम त्यस्तो ठाउँमा पनि काम गर्ने अवसर दिनुभयो होइन उहाँहरूलाई पनि एकदमै सम्झिन चाहन्छु त्यसरी सबैको सहयोगले गर्दा होइन अब कलकत्तमा पनि जति पनि हुनुहुन्छ मलाई चिन्नुहुने सबैले नै सहयोग गर्नुहुन्छ मेरो काम देखेर होइन उहाँहरूको सहयोगले गर्दा नै म यहाँसम्म आएको हजुर भोलिको दिनमा हजुरले कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ भोलिको दिनहरूमा चाहिँ अब राष्ट्रिय विश्व केन्द्रमा अहिले कार्यरत छु होइन मेरा चार पाँचवटा प्रोजेक्टहरू छन् तिनीहरू चाहिँ अझै कम्प्लिट भएको छैन अब त्यसलाई चाहिँ अब फाइनल्ली डिजाइन गरिसकेपछि बनाइसके पछाडि अब पछि यहीँ गलकोट नगरपालिकामा होइन ताराखोला गाउँपालिकामा अब जति पनि छन् हाम्रो डोरपाटा नगरपालिका बाग्लुङ नगरपालिका सबै ठाउँहरूमा लिएर चाहिँ मैले देखाउने कृषि मिसिनहरू होइन त्यो बनाएर उहाँहरूले मन पराइसके पछाडि नै हामीले एउटा अभियान जस्तै होइन एउटा कृषिमा प्रयोग हुने परम्परागत कृषिलाई हटाएर अब भर्खर फाल्ने भाँडा माझ्ने स्टेनहरू होइन सुधारिएको चुलोहरू होइन अब धान झाट्ने मिसिन गहुँ कोदो ठटाउने तरिकाहरू सबै मिसिनहरूले काम गर्न सक्ने बनाउन सकिन्छ अब यदि साथ सहयोग सबैले गर्नुभयो भने होइन नगरपालिकाबाट सहयोग मिल्यो भने गाउँपालिकाबाट सहयोग मिल्यो भने ओडाबाट सहयोग मिल्यो भने चाहिँ पछि यहीँ आएर होइन गलकोटमै कृषिमा प्रयोग हुने धेरै मिसिनहरू डिजाइन गर्न सक्छु जस्तो लाग्छ मलाई हामी कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ गल्कोटेफमले आयोजना गरेको जुन यो हाम्रो परिवर्तनको आवाज छ विशेष गरेर हाम्रो विशाल विकलाई भी एकदमै धन्यवाद दिन चाहन्छु अनि त्यसपछि चाहिँ जति पनि सुनेर बस्नुभएको छ गल्कोटेफम अब उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब नेपालमा चाहिँ अवसर छैन भनेर विदेश जाने भन्दा पनि अब नेपालमा चाहिँ नयाँ किसिमको प्रविधि आएको छ होइन नयाँ किसिमको टेक्नोलोजी आएको छ केही एउटा सिप सिकेर अब हामी विदेश जानु हुँदैन हामी आत्मनिर्भर यहीँ बन्नुपर्छ यहीँ गर्नुपर्छ मिहिनेत गर्नुपर्छ सङ्घर्ष गर्नुपर्छ होइन डाइरेक्टली सुख खोज्ने अब त्यस्तो भन्दा पनि एउटा राम्रो सिप सिक्ने पछि त्यही सिप हामीले अँगाल्न पनि सकिन्छ नयाँ किसिमको काम गऱ्यो भने चाहिँ केही न भविष्यमा राम्रो काम गर्न सकिन्छ हामी आत्मनिर्भर यहीँ बन्न सकिन्छ विदेश जानु पर्दैन सबै सम्भावना धेरै छ बाख्रा पालिने कुखुरा पालेने होइन धेरै कुराहरू यहीँ नेपालमै अहिले प्रविधिमा पनि अगाडि आइसकेको छ विदेश जानुभन्दा पनि हामी यहीँ नेपालमै आत्मनिर्भर बन्नुपर्छ भन्न चाहन्छु हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँ यहाँसम्म आइदिनु भयो यो समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हजुरलाई पनि एकदमै धन्यवाद श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा गलकुट नगरपालिका वार्ड नम्बर आठमा बस्दै आउनुभएका भीम सुन्नासँग कुराकानी गर्यौँ यो कुराकानी कार्यक्रम परिवर्तनका आवाजको का लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य अठसट्ठी